जसो गुजारा चलाउनै पर्ने हुन्छ जसो तसो गुजारा चलाउनै पर्ने हुन्छ मानव रोपेर मुरी फलाउनै पर्ने हुन्छ दस नङ्रा खियाएर पिठुवास नङ र खियाएर पिठुवा भारी बोकी श्रम सम्मान राम्रो कलाउनै पर्ने हुन्छ मानव रोपेर मुरी फलाउनै पर्ने हुन्छ दुई छाक मिठो नमिठो टार्नकै लागि हो दुई न टार्नकै लागि हो चुलोमा आगो जे होस् बोलाउनै पर्ने हुन्छ मानव रोपेर मुरी फराउनै मागेर हात खुट्टा गलाउनै पर्ने हुन्छ जसोतसो गुजारा चलाउनै पर्ने हुन्छ भोकाती श्रमिकहरूले समस्या नदेखे भोकाती श्रमिकहरूले समस्या नदेखे सरकारी विधान चलाउनै पर्ने हुन्छ सरकारी विधान चलाउनै पर्ने हुन्छ जसोतसो गुजारा चलाउनै पर्ने हुन्छ मानो रोपेर मुरी फलाउनै पर्ने हुन्छ मानव रोपेर मुरी फलाउनै पर्ने हुन्छ सब देस बाटा लिम सोज के बल्लौ लिम छो देस लिम सोज के बल्लौ लिम छो भाई देश देसलाई मत दिन छो के भू नीने चाहे देश मत दिन छो के भंड नो धाओ मौना मेरो युदेश लोग पह पहलो पहलो किरण तिहे बंदेन है हे ते बेचाही देश लाइम दिलो के बंदे न मेरो देश नेपाल शान्तिको प्रतीक बुद्धको जन्मस्थल नेपाल हिन्दू धर्मको उद्गम स्थल नेपाल सगरमाथाको देश प्राकृतिक सुन्दरता सांस्कृतिक र जैविक विविधताले भरिपूर्ण देश नेपाल इतिहासमा कहिले उपनिवेश बन्नु नपरेको भाग्यमानी देश हो हाम्रो देश नेपाल वीर गोर्खाहरूले मातृभूमि वीर गोर्खाहरूको देश मातृभूमि जलस्रोतमा विश्व को दस रोनी देश ने मंदिर को देश नेपाल अरण्य को नेपाल आदि आदि मेरो देश को पहचान साइन मेरे देश को पहचान साइना गौरवशाली इतिहास बोक देश हो सरस्वती हेमा गर्व करने ठावर प्रशस्त भेटिश देश अल फरक का आँखा हे बाज का आँखा हे इतिहास का सुन्दर देश, सुन्दर देश भोका खेरी तर देश। भिन्न यो इतिहास जति इतिहासले दियो प्रकृतिले दियो त्यति छ भोगिरहेको देश कल्पना गरिरहेको देश नहुदा, ठाडो बनेको शिर एक्कासी नेव्रिन्छ काफीको हाँगो चाहिँ यहाँको राजनीति अर्थ अवस्था सांस्कृतिक सामाजिक विकृति र राज्यको निकायले गैर जिम्मेवारीपना सबै सबैले हाम्रो लागि शिर निहारिरहेको कारक बनिरहेका छन् नेपाली त्यति बढी महत्त्वकांक्षी र छैन जति समयले बनाउनु पर्ने हो नेपालीको यही स्वभावले फाइदा राज्यको निकायले लिनको देश व्यतीत जन्मिएको छ निकायको कार्यान्वयन गर्नुपर्ने जो हुन् उनीहरूले नियम उल्लङ्घन गर्न तल्लिन्छन् राज्य स्वयंको दादागिरी छ मन्त्रालय नगरपालिका गाविस वाडादेखि घरसम्म दादागिरीले प्रय पाई सलाह भाध दबाव को प्रयोग ने सभी बितृष्ण मौलाक सत्य हो जहां रुगा खोक कोचारे को को को नेता विदेश सही सीटामोल किन्न धौध ती सीटाम किन्न धौधौ यहाँ जनता जहाँ दिन को तीन छाक मसु खाने कुकुर भूक खपना न बाल मा बस्चन। बस्चन मा उसको आदन जनता को सेवा करना राजनीति में महल ठड़ जहां गर्भ में छोरी भोरी जहां बंद बंद कर फेरि बन्द गरिन्छ जहाँ जनतालाई ठग्न पाउ भनेर ठगहरूले आन्दोलन चर्काउँछन् अनि सरकारले कारवाही गर्न नगर्न बाचा गर्छन् जहाँ जुन राज्यले आफ्नो नागरिकहरूप्रति कुनै जिम्मेवारी महसुस गर्दैन भने त्यही सबैजना मेरो देश मेरो देश भनेर खोकुरो ठुक्ने गरी चिच्याउँछन् सब ले बेशा लीन छो केवल लीन छो भा लीन छो केवल हो यो देशको लागि तपाईँ र मैले केही गर्न सक्नुपर्छ अब यो देशले तपाईँलाई के दियो होइन कि यो देशलाई मैले के दिएँ त्यो तपाईँ र मैले सोच्नुपर्ने अवस्था पुगिसकेको छ आज तपाईँ र मनै जागेन भने तपाईँ र मनै उठिएन भने यो देश नेपाललाई कसले उठाउँछ र मित्र होइन र यो देशलाई केही गर्नु कर्तव्य तपाईँ र ममा छ यो देशलाई सुन्दर हरभर बनाउनका निम्ति अनि यो देशलाई विश्व चिनाउनका निम्ति तपाईँ र मनै उठ्नुपर्छ आज तपाईँ र मैले आफ्नो शिर ठाडो बनाउनका निम्ति तपाईँ र मनै जाग्नुपर्छ आज तपाईँलाई थाहा छ मलाई थाहा छ नेपालले विश्व क्रिकेटमा आफ्नो कीर्तिमान हासिल गर्न सफल भयो जुन तपाईँ र मलाई थाहा छ र तपाईँ र मैले यसरी नै देशलाई चिनाउन सक्यौँ भने तपाईँ र मेरो देशको नाम अगाडि बढ्नेछ अनि तपाईँ र मैले नेपाली हुनुको गर्व गर्न पाउनेछ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 तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थौलो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट पनि विश्वभरि एकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रमको सुरुवातमा मैले एउटा गजललाई जोडेँ गजल सँगसँगै एउटा संरचनालाई जोडेँ जुन रचनाहरूलाई तपाईँ र मैले पढ्नुपर्छ त्यो रचनाहरूलाई जीवन्त बनाउने काम गर्छौँ हामी यो बसाइमा रहेर कार्यक्रमको सुरुवात एउटा गजललाई उत्थान गरेको थिएँ मैले जुन गजललाई पठाउनु भएको थियो देवराज भन्तना श्रीजीले तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यो सुन्दर रचनाको लागि प्रिय मित्र कार्यक्रम मेरो रचनामा आज पनि तपाईँका रचनाहरूले स्थान पाउनेछन् तपाईँका रचनाहरूलाई म स्थान दिँदै जानिनेछु कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइटहरूमा विभिन्न ब्लग स्पोर्टहरूमा सुनेर साथ दिन सक्नुहुनेछ डब्लु डब्लु डब्लु डट मोहन बिहानी डट रेडियो अर्पण डट पनि कार्यक्रम मेरो रचनालाई जुन जुनसुकै समयमा डाउनलोड गरेर सुन्न सक्नुहुनेछ र तपाईका रचनाहरू आज पनि धेरैभन्दा धेरै मेरो हातमा छन् मेरो पुर्ताभरि छन् ती रचनाहरूलाई म क्रमशः अगाडि जोड्दै जानेछु कार्यक्रम मेरो रचनामा तपाईँ पनि रचना पठाउन चाहनुहुन्छ भने तपाईँ रचना पठाउन सक्नुहुनेछ रचना पठाउनका निम्ति तपाईँले कार्यक्रम मेरो रचनाको फेसबुक पेजमा पनि तपाईँले आफ्नो रचनाहरू पोस्ट गर्न सक्नुहुनेछ त्यसै गरी तपाईँले रेडियो अडपढ्ने एक सय चार थुप्रो पाँच मेगको ठेगानामा पनि आफ्नो रचनाहरू पठाउन सक्नुहुनेछ तपाईँको रचनाहरूलाई क्रमशः म ढिलो नगरिकन अगाडि जोड्न चाहन्छु मनोज भट्टराजले कोरियादेखि पठाउनु भएको एउटा गजल छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु सुनेकै हो मैले आफ्नो हाल तिमीसँग सुनाकै हो मैले आफ्नो हाल तिमीसँग जाने जाने बुने थिएन जाल तिमीसँग सुनाकै हुँ मैले आफ्नो हाल तिमीसँग जानी जानी बुनेको थिएन जाल तिमीसँग थाहा थियो तिमीलाई म दुःखको समुद्रमा थिएँ थाहा थियो तिमीलाई म दुःखको समुन्द्रमा थिएँ छोएर त गएकै थियो साल तिमीसँग जानी जानी बुन्या थिएन जाल तिमीसँग कति सक्छु टालु भन्थे चुहिएको भाग्य कति सक्छु टालु भन्थे चुहिएको भाग्य मागेको थिएन दुई चारवटा साल तिमीसँग जानी जानी बुन्या थिएन जाल तिमीसँग पर्खाएर अन्त लाग्ने पर्खाएर अन्त लाग्ने निहित थिएनन् पर्खाएर अन्त लाग्ने निहित थिएन बोल्या थिएन झुकाउने काल तिमीसँग सुने थिए सुनाकै हुँ मैले आफ्नो हाल तिमीसँग जानी जानी बुने थिएनन् जाल तिमीसँग जानी जानी बुन्या थिएन जाल तिमीसँग सुनाकै हुँ आफ्नो हाल तिमीसँग निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि मनोज भट्टराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आफ्नो हाल आफ्नो मायलुसँग सुनाएका कुराहरू अनि अन्तमा आफ्नो मायलुले त्यो आफ्नो हाललाई नसुनेकन गएका कुराहरू हुँदै त्यो रचनामा निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि पुनः एकपटक मनोज भट्टराईजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु धेरै साथ दिनुहुन्छ तपाईँ तपाईँहरूले मलाई इन्टरनेटमा सुन्नुहुन्छ भनेर लेख्नुहुन्छ कति साथीहरूले धेरै साथ दिनुहुन्छ जुनसुकै अवस्थामा जतिसुकै बिजी भए पनि व्यस्त रहे पनि तपाईँले हामीलाई सुनेर साथ दिनुहुन्छ निकै आभारी रहे तपाईँहरूप्रति म यो समयमा त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु प्रकाश मुमा राईजीले बेलताल उदयपुरदेखि पठाउनु भएको गजल छ उहाँको गजललाई पनि अगाडि जोड्न चाहन्छु मूर्ति बेच्ने व्यापारी नै भगवान भएपछि मूर्ति बेच्ने व्यापारी नै भगवान भएपछि बेच्ने आधार नै तिम्रो मुस्कान भएपछि मूर्ति बेच्ने व्यापारी नै भगवान भएपछि बाँच्ने आधार नै तिम्रो मुस्कान भएपछि चाहिँ न मलाई चाहिँ मलाई अमूल्य हिरामोती मेरो लागि माया नै अमूल्य भएपछि मूर्ति बेच्ने व्यापारी नै भगवान भएपछि जस्तै जीवनको मोडमा जस्तै जीवनको मोडमा अप्ठ्यारो भए जस्तै जीवनको मोडमा अप्ठ्यारो भए पनि दुई मुटु एका पासमा जमा जामन भएपछि मूर्ति बेच्ने व्यापारी नै भगवान भएपछि मनमा मृत्यु पनि मनमा मृत्यु पनि जित सक्ने सहस डर छैन अब प्रेम नै पहिचान भएपछि मूर्ति बेच्ने व्यापारी नै भगवान भएपछि बाँच्ने आधार नै तिम्रो मुस्कान भएपछि निकै सुन्दरचना आफ्नो त्यो मायालुको मायाबाट नै आफ्नो बाँच्न रहर पाएका कुराहरू आफ्नै आफूले बाँच्ने आधार पाएका कुराहरू त्यो आफ्नो मायालुको मुस्कानमा त्यो मूल्यवान भएका कुराहरू निकै सुन्दरचना यो सुन्दरचनाको लागि प्रकाश पुमा राई पुष्पक राईजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा बिखर्ची राम चितवन हाल मरुभूमिको छातीबाट भनेर उहाँले ठेगाना लेख्नु भएको छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु न त केही डर नै छ न त कसैको घर छ हजुर न त केही डर नै छ न त कसैको घर छ हजुर न पति पातिले बारेको झुप्रो सानो घर छ हजुर नछौ न भो मेरो घाउ दुखाउन अतीतलाई नछौ न मेरो घाउ दुखाउन अतीतलाई फुल जस्तै देखे पनि भित्र तिते तितो ती जहर छ हजुर न पातीले बारेको झुप्रो सानो घर छ हजुर भैगो छाड साथ दिन्छु भन्ने तिम्र कसम सारा भैगो छाड साथ दिन्छु भन्ने तिम्रो कसम सारा सोचे जस्तो छैन जीवन हार कदम कहर छ हजुर न त पातीले बारेको झुप्रो सानो घर छ हजुर हेर्दा देख्यो भद्र जस्तै खोली हेर्दा छाती छातीभित्र उर्लिएको छाला जस्तै वेदनाले लहर छ हजुर न त केही डर नै छ न त कसैको भर्छ हजुर जन्म बाउले पनि मेरो होइनस् भनेपछि जन्म बाउले पनि मेरो होइन भनेपछि बिखर्ची राम पनि न त था कुनै थर्छ हजुर न त केही डर छ न त कसैको भर्छ हजुर न त पति पातीले बारेको झुप्रो सानो घर छ हजुर न त पातीले बारेको सानो घर छ हजुर निकै सुन्दरचना यो सुन्दर रचनाको लागि विखर्जी रामजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचना जोड्न चाहन्छु अगाडि म अचम्म छु यो पापी संसार देखेर म अचम्म छु यो पापी संसार देखेर कलम बोक्ने तिहातमा तरुवार देखेर समाजसेवी भन्दै मिठा कुरा गरी हिँड्ने नकाबधारी मान्छेको अनुहार देखेर गुन्डाकै पक्षमा बोल्दा रहेछन् नेता अचेल घिनलाग्दा हाम्रो देशको सरकार देखेर अचम्म लाग्छ यो पापी संसार देखेर महँगे वर्ष सधैँ च जाम हुँदाखेरि दिक्क भाग्छन् जनता काल बजार देखेर म अचम्म छु यो पापी संसार देखेर गरिबले मात्र यहाँ बनाइन्छन् दासी नेपाल आमा रुन्छन् सधैँ अत्याचार देखेर म अचम्ममा छु यो पापी संसार देखेर कलम बोक्ने तिहातमा तरुवार देखेर विमला शर्मा चितवनदेखि यो रचनालाई पठाउनु भयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद प्रिय मित्र यो बसाइँमा रहेर एउटा सुमाधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहन्छु कार्यक्रम नसकिन्छ गरी खाना नसकिन्छ मारेना बुढे कालैमा छोरा नी कन कन गर्छ बुहारीले काखा तर्छन् बुढेसी कालेमाया नसकिन्छ घरी खाना नसकिन्छ मरिजाना बुढेसी कालेमा छोरा तर्छन् कन बुहारीले काखा तर्छन् बुढेसी कालेमा हो गुरेस सुरको फुला वैलाएर भइमा झर्दो रहेछ जाति दुखा परे पनि बस् नै पर्दो रहेछ पढाइ पनि आफ्नो हुन्छन् जिउमा बल हुँदा कतै भन्ने कोही हुन्न नास हो बुढे सुख अरुलाई रुवाएर के पाइन्छ तिम्रो आत्मालाई सोधा के चाहिन्छ अरूलाई रुवाएर के पाइन्छ तिम्रो आत्मालाई सोधा के चाहिन्छ बाटो बिर बिराएर हिँड्न थाल्यो भने बाटो बिराएर हिँड्न थाल्यो भने आफूसँग आमा बुवानी टाढिन्छ तिम्रो आत्मालाई सोध के चाहिन्छ धेरै फुर्ती लाएर जुधेऊ भने धेरै फुर्ती लाएर जुधेऊ भने आकाशीको त्यो चङ्गाझ थाटिन्छ तिम्रो आत्मालाई सोध के चाहिन्छ सुक्खामा मार्नेहरूलाई के थाहा सुक्खामा मर्नेहरूलाई के थाहा दुःख के हो भाग्नेले मात्र जानिन्छ भोग्नेले मात्र जानिन्छ अरूलाई रुवाएर के पाइन्छ मान्छेलाई नपरुञ्जेल मात्र हो मान्छेलाई नपरुन्जेल मात्र हो परेपछि रोएर भिख मागिन्छ तिम्रो आत्मालाई सोध के चाहिन्छ अरूलाई रुवाएर के पाइन्छ तिम्रो आत्मालाई सोध के चाहिन्छ मानन्द र यो रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनामा तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट लाइनको डब्लु डब्लु डब्लु पनि विश्वभरि एकैसाथ सुनिराख्नु भएको छ वास्तवमा पनि जिन्दगी यस्तै छ मानिसको जीवनचक्र यसरी नै व्यतीत छ मानिस जन्मन्छ अनि वयस अवस्थामा पुग्छ अनि त्यसपछि बुढेसकालले बिस्तार ै छुन्छ त्यो बुढेसकालको लाठी भाँचिन्छन् जब आफ्नो आफूले दिलमा सजाएको त्यो मुटु अनि आफ्नो मुटु सम्झेको मुटुको टुक्रा सम्झेको छोराछोरीले हामीलाई अलिकति हेर्छन् अनि आफ्नो छोराछोरीले हामीलाई पर सारिदिँदा आफ्नो छोराछोरीले माया मार्दाखेरि यस्तो खालको आभाज तपाईँ र मलाई हुनसक्छ प्रिय मित्र आत्मलाई साहस गरौँ कि हामी त्यो बाँच्ने अधिकार छ त्यो बाँच्नको निम्ति अलिकति साहसता मिल्यौँ भने आत्मालाई आत्मा बल बढायौँ भने हामी अवश्य पनि बाँच्न सक्छौँ नि होइन र त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा यो रचनालाई पठाउनु भएको छ कमल सङ्घर्षीले उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु आफ्नाहरू पर्सन फेला जाने बेलामा आफ्नाहरू पर्छन् फेला जाने बेलामा र थपिन्छन् झन् जाने बेलामा आफैसँग छुटिएर हिँडेको छु आफै आफूएर छुट्ट्याएर हिँडेको छु आफै तिमी हुन्थ्यो कुनै बेला जाने बेलामा आफ्नाहरू पर्छन् फेला जाने बेलामा बा खोजी ल्याउनु छ भार नपर्नु आमा बा खोजी ल्याउनु छ भर नपर् आमा भन त भन्न त आउँछु जाने बेलामा र थपेन्सन झन् जाने बेलामा एउटा आशा हुँदो रहेछ एक्लो मान्छेलाई एउटा आशा हुँदो रहेछ एक्लो मान्छेलाई कसले हात हल्लाउला हल्लाइदेला जाने बेलामा कसले हात हल्लाइदेला जाने बेलामा आफ्नाहरू पर्छन् फेला जाने बेलामा र थपिन्छन् झन्झमेला जाने बेलामा कमल सङ्घर्षजीलाई पनि यो सुन्दर रचनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा मुक्त उदासीले पठाउनु भएको रचना छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु अघाएन जिन्दगी पनि पैसाले अगाएन अघाएन जिन्दगी पनि पैसाले अघाएन मलाई मेरो हलातले खै किन सम्झाएन तब मुट्टु झिकेको दुखाइ महसुस भयो तब मुट्टु झिकेको महसुस भयो जब उसले मलाई त्यही दिलमा सजाएन मलाई मेरो हलातले खै किन सम्झाएन जडियापतिले श्रीमती सधैँ गुनासो गर्छिन् ज जडिया जोडियापतिको श्रीमती सधैँ गुनासो गर्छिन् यो दैवले किन मलाई विधुवा बनाएनन् मलाई मेरो हलात लेखाइ किन सम्झाएनन् मैले हजारौँ पटक सोधेँ त्यो फाकिर मैले हजारौँ पटक सोधेँ त्यो फकिर लाए उसले फकिर हुनुको रहस्य बताएनन् मलाई मेरो हलात लेखाइ किन सम्झाएनन् मैले खरानी बनाउन आगो लगाको थिएँ मैले खरानी बनाउन आगो लगाएको थिएँ तर तिम्रो तस्विरलाई आगोले जलाएन अघाएन जिन्दगी पनि पैसाले अघाएन मलाई मेरो हल्ला देखै किन सम्झाएन अघाएन जिन्दगी पनि पैसाले अघाएन मुद्धासजीलाई पनि यो सुन्दर रचनाको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु उहाँ चितवनको सर्जक हुनुहुन्छ निकै मिठो रचनाहरू कोर्नुहुन्छ उहाँले धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई अगाडि जोड्न चाहन्छु यो समयमा राज पुमा पुमा छ जीको रचना छ चा। सिद्धिपुर चार लङ्गिङ टार बारगाछी उदयपुरदेखि उहाँले यो रचनालाई पठाउनु भएको हाल उहाँ साउदी अरेबियामा हुँदो हुँदो रहेछ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु जुनो भएसित भने तिमीलाई भेट्न आइदिउ कि उहाँको गीतलाई अगाडि जोड्छु यो समयमा जुन भएसित भने तिमीलाई भेट्न आइदिउ कि चोखो माया सुल्टिनेलाई आजै ल्याइदिउँ कि सलल बगी आउँछ खोली खहरे सलल बगिआउँछ खोली खहरे मानिसको जीवन राजै त्यस्तै जान्छ अरे त्यसैले त तिम्रै लागि गीत गाइदेऊ कि चोखो माया बैगुनेलाई आजै लगाइदिउँ कि एकैछिन आउन बसौँ पिप्पल चौतारीमा एकैछिन आउन बसौँ पिप्पल चौतारीमा बाचा कसम भएको आज भन्ज्याङ देउरालीमा बाचा कसम भएको आज देउरालीमा तिमलाई भेट्न पधेरीमा सधैँ धाइदेऊ कि तिमीलाई भेट्न सधैँ पधेरीमा धाइदिउँ कि चोखो माया सानो तिमीलाई आजै लगाइदिउँ कि चोखो माया आजै सानो तिमीलाई ल्याइदिउँ कि जुन भएसित पनि तिमीलाई भेट्न आइदिउ कि चोखो माया सोल्टिनेलाई आजै ल्याइदिउँ कि राजो कुमा छजीको यो गीत सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहन्छु कार्यक्रम सँगै रहनुहोला मिला भूलना सलि नाम मन मंदिर माति अंत कत घुलना सजी नाम मन मंदिर माति लक्ष मई युदरती म लक्षम यो धरती मेरे लागे जन्मिए हूँ तीम लाई भूलना सलिया मन मन मंदिर मी ए जिन्दगी तदेखि नै भागेको छु हिजोआज ए जिन्दगी तदेखि नै भागेको छु हिजोआज फेरि पनि तेरै साथ मागेको छु हिजोआज पसिना र खुन बेची नचल्ने भोजिन्दगानी पसिना र खुन बेची नचल्ने भोजिन्दगानी मुटु बेच्ने तयारीमा लागेको छु आजभोलि फेरि पनि तेरै साथ मागेको छु आजभोलि अझै कति निमोठेर लैजाने हो गरिबले अझै कति निमोटेर लैजाने हो गरिबले ननिदाए मस्त न त जागेको छु हिजोआज ए जिन्दगी तदेखि नै भागेको छु हिजो आज भैगो अब सीमादेखि रेखा नकोरेकै बेस हुन्छ भैगो अब सीमा रेखा नकोरेकै बेस हुन्छ समयको घेरा सबै समय। नागेको छु हिजोआज एजिन्दगी तदेखि नै भागेको छु हिजोआज फेरि पनि तेरै साथ मागेको छु हिजोआज एजिन्दगी तदेखि नै भागेको छु हिजोआज दीप मिलनजीको रचना सँगसँगै अब भने हामी कार्यक्रमको अन्त अन्ततिर आइपुग्न लागिसकेका छौँ निकै सुन्दर रचना रहेको थियो रुद्रपुर दुई रूपन्देही हाल दोहा कतारदेखि उहाँले यो रचनालाई पठाउनु भएको थियो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु आगामी दिनहरूमा यस्तै यस्तै साथ पाइरहँ प्रिय मित्र अब भने आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै किनारा लगाउने बेला भइसकेको छ यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु रेडियोमा इन्टरनेटमा सुन्नुभयो जस्तो सुकै अवस्थामा जस्तो सुकै अवस्थामा व्यस्त रहे पनि तपाईँले मलाई सुनेर साथ दिनुभएको लागि धन्यवाद र रचना पठाएर सहयोग गर्नुहुने सबै सर्जकप्रति आभार प्रकट गर्न चाहन्छु र दर्पण पारी रहेर मेरो यो आवाजलाई तपाईँको रेडियो शीर्षमा गुन्ज्याउन सहायता गर्नुहुने दर्पण पारीका अनने मित्र रजन केसीजीलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै साहित्यिक मित्र दीपेन्द्र साहित्य रिर्जना को सम्मान करना चाहिए मत छोड़ना तैयार थे मत अपने मुफ्ट फोड़ना तैयार थे मिता खो भाई सांदूर पोते 伊莎基周你มี雷<音樂>